मा र्पण एक सौ चार थोप्लो पांच मेगा दिन बिहान एगार बजे अर्पण खबर पशी सुन्न नभूल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 मेहन्दी लगाउने राम्रै मान्छे सम्झना सम्झना सँगसँगै फर गोलाइन रृङ आफ्नो आए, के पनि <firewall ना>, <small and silence> okay, सबभन्दा राज हामी तपाईँलाई केही लभली सङ्गहरू पनि सुनाउँदैछौँ आजको यो श्रृङ्खलामा विशेष प्रतिभा सुन्नको लागि आएका छौँ होइन र यहाँको केही प्रतिभा छ भने चाहिँ आउनुहोस् प्रोग्राममा हामी चाहिँ सदा चाहिँ तपाईँको विचारहरू बुझ्ने गर्थ्यौँ है र आज स्पेसली तपाईँको चाहिँ के छँदैन तपाईँभित्र प्रतिभा यहाँलाई के गर्न आउँछ गीत गाउन अथवा सुटकिला भन्न विभिन्न खालका यहाँको प्रतिभाहरू गसल भावना त छँदैछन् विभिन्न आफ्नो भावनाहरू के छ यहाँलाई चाहिँ के प्रतिभा छ यहाँको हामी चाहिँ आज सुनेछौँ आउनुहोला हामी प्रोग्रामको पनि मानेछौँ अब एउटा गीत सुनौट लागि मुभी ककटेलबाट सेकेन्ड ह्यान्ड जवानी मिस पूजा नेहाकर अनि नेहार सिंहको आवाजमा तपाईँ सम्पूर्णको लागि Okay, I'm going to talk about the second hand javani. Today, I'm going to talk about this lovely and dancing number. So, I'm going to talk about this song about a lot of entertainment. I hope you are. So, today, I'm going to talk about the program's Osprey. I'm going to talk about the call from 056, 563, 332 and 563. आज हामी तपाईँको प्रतिभा सुन्नेछौँ यहाँलाई के आउँछ त्यो त हामी सुने नै छौँ र प्रोग्राममा विभिन्न खालका विभिन्न क्याटेगोरीका गीतहरू पनि प्रोग्राम हो जसबाट इन्चुइमा गीत गाउन आउँछ है भावना आफ्नो साथीहरूसँग के क्षमता छोल्नु जानु फोन राजको अर्को प्रतिभा पनि छ धेरै लजाउनुहुन्छ अनि अर्को प्रतिभा छ मुसुक्क मुस्कान दिनुहुन्छ राजको मुस्कान फेन धेरै छ लगभग मलाई त्यस्तै लाग्दछ है अनि संसनामा केसो त्यस्तो भन्दैउ न ममा चाहिँ ममा पनि छ तर किन भन्दुपर्यो सो म तिमीलाई भन्दिन है के छ भनी माया छोपो तिलाई देऊ के छैन भने राज मुहानी फर्काइदेऊ है चाहिँ पनि मानसीमा चाहिँ एउटा प्रतिभा हुन्छ रे सो हरेक मान्छेसँग एउटा प्रतिभा हुन्छ नि त मैले सोमलाई गरे भने सोमले के भन मौसङ्गा के प्रतिभा छ केही पनि छैन थाहा भएको कुरा होमलाई गीत गाउनु पनि आउँदैन बोल्न मात्र आउँछ है एनीवे जस्ट रु इन्जॉयिस गर्नु भएको छ रेडियो अर्पण हाउज 4.5 मेगाहर्ज इन्टरनेट अनलाइनमा radio.com बाट कोल गर्नको लागि 056563332563333 ग लाइन म कोल गर्न सक्यो। कुइस हट लाइन मा आइ सक्नु भएको छु। उहाँलाई स्वागत गरौ हालौ। हुन्छ न। नमस्ते। नमस्ते। हेलो। हेलो। हेलो। यो बिटाउन द समान यार यो के भने भनेको हो? हेलो। नो नो नो नो नो। र पाँच तेर्सठ तिन सय तेत्तिसमा चाहिँ प्रयास गर्दै गर्नुहोला हामीसँग कुराकानी अवश्य हुनेछ राजनीति राज्य राज्य चाहिँ प्रयासरत गर्नुहोस् तिन सय तेत्तिस यो समय हो मात्र तपाईँको प्रोग्राम जस्ट इन्जोयमा हामी जस्ट इन्जोय गर्ने गर्छौँ प्रत्येक दिन आउने गर्छौँ बिहान एघार बजी घर प्रबर पछि र लगभग लगभग तपाईँको साथमा रहने गर्छौँ बाह्र बजीसम्म त्यसरी ट्राई गर्नुहोस् फास्ट फास्ट तपाईँसँग कुराकानी गर्नको लागि हामी रेडी छौँ र यहाँलाई थाहा नै होला आज हामी चाहिँ तपाईँको भावना आज सुने, सुने सु। है गानी एकदमै रेडी अवस्थामा छौँ तपाईँसँग कुराकानी गर्नको लागि र कोही साथी पनि आइसक्नु भएको छ है स्वागत गरौँ हेलोइन आवाज है हेलो ओके अलिकति मैले बिहान पनि तपाईँलाई भनेको थिएँ बिहानै भनेको थिएँ भइरहेको छ डिस्टर्बको कारणले गर्दाखेरि कुराकानी गर्न नसकिरहेको अवस्था छ अर्को साथी ओके अर्को साथीलाई हामीलाई स्वागत गरौँ हेलो हेलो भने बित्तिकै भनेर भइसक्नु भएको छ है राज्य मिठो गीत सुनौ है त्यसपछि यो चाहिँ साथीहरूको फोन चाहिँ एकदमै लाग्ने सम्पर्क खेलाडी सासु शिभाटोल टाइटल सु तपाईँको लागि यो सङ्गपछि हामी सोर्ट कमर्सियल ब्रेकमा जाँचौँ ब्रेक पछि आउँछ सुन्दै गर्नुहोला in love. बन गए भैया खिलाड़ी भैया खिलाड़ी भैया खिलाड़ी खिलाड़ी भैया खिलाड़ी भैया खिलाड़ी भैया खिलाड़ी दुलहन खेला भैया खेल भैया खेल खेल भैया खेल भैया ख तपाईँ पटक पटक एसएलसी पास हुनबाट वञ्चित हुनुभएको छ अर्थात् विभिन्न कारणले गर्दा आफ्नो पढाइ रोक्नु भएको छ यदि छ भने हामी तपाईँलाई सजिलैसित म्याथ साइन्स टेस्ट नदिकन पाँचवटा विषयमा मात्र एसएलसी पास गराउँदछौँ दिल्ली एनआईओ के यू, यू प्राप्त कक्षा आठ नौ फेल सुझे सी पाने कक्षा एगार न पढ़ी सीधे बारह को मात्र परीक्षा साथ ही इंग्लिश कोरियन जापानीज लगायत का संपूर्ण लैंग्वेजर बेसिक डिप्लोमा पैकेज हार्डवेयर नेटवर्किंगी संपूर्ण सेवा को लगी हमी समझ समीका इंस्टीट्यूट मल्टीलर्निंग चार्लाजा हिमल मोबाइल अंठानब्बे चार, चार बावन छियालीस एक चौहत्तर अन्ठानबे चार तिरपन्न पैतालीस शून्य चौदह रे एक छत्तीस एक चालीस तीन सड़सठी पुन स आधारभूत लेख तालीम संचालन होना सहस जानकारी <laughs> लोक दोहरी लाइव इन कंसर्ट धनधान्याल वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रम को चाहिए अत्याधुनिक साउंड सिस्टम डिजिटल लाइटिंग सिस्टम जेनेरेटर भाडामा में पाइल का साथ ही डांस पार्टी को डीजे को कान्छु तिमी मलाई माया त गर्छौ नि होइन त्यो पनि सोध्ने कुरा हो र त्यसो भए बिहे गराउन त नै तिदीको बिहे नै भएको छैन मम्मीलाई सोधौ त्यसो भए पल्सर बाइक, बाइक मा घुम्न जाउ न त एकै छिन है म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइक लैहाल्छु नि Wow, wow, सीसी सीसी एक सौ सी सचास सी सी एक बाइक का माइलेज 20 जीनियन स्पेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनु मिस्त्री द्वारा सर्विस संपर्क बजाज कंपनी को आधिकारिक बिक्रेता आशीर्वाद ऑटोमोबाइल प्रैरनी चार मगरी चौक प्रसाद छप्पन्न पांच तिरासी मोबाइल अंठानबे चार इकान बारह शून्य बत्तीस छोरा को बीहे घरगहना को जिम्मा लक्ष्मी कपड़ा को जिम्मा मई तर भिडियो कैमेरा को जिम्मा कसलाई एंड हामी हजू हामीक शुभविवाह व्रतबंध पार्टी पिकनिक जन्मदिन लगायत विविध समारोह में स्तरीय भिडियो सुटिंग अफलाइन अनलाइन डिजिटल भिडियो मेक्सिंग एडिटिंग टेलीफिल्म बना पेमा हमीकहां संपर्क राख्होस् का चौधरी फोटो मिक्सिंग सेंटर पर्षा भजा चो एब्रेस्ट से ओहो मूटर सही धोका दिया फिर काम करना खोजो बिग्री रईरा होगी विश्वासिलोरद बनाने न, चिंता लिं तला हमें रत्नगर को सोरा चोक में सीएस कंप्यूटर सब हजूर विभिन्न ब्रांड का ब्रांडेड कंप्यूटर एस सर एलजी सैमसुंग डेल एसपी ब्रांड का कंप्यूटर लैपटप एवं संपूर्ण कंप्यूटर का ओरिजिनल पार्ट्स पाने का साथ ही मर्मत को सदैव हमीर समझना थप जानकारी संपर का संपर्क सीएस कंप्यूटर रत्नगर एक सौरा चौक मोबाइल नंबर अंठानब्बे पांच पचास बैसठी का का ए, का कान्छा अहिले जमानाउने ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै सोरा चौलाजाको तिर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गोकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र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 सम्पर्क गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट सौराहा चोक गङ्ग को तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य अस्ति छब्बिस पाँच एक छत्तिस छिस शून्य सत्र र अन्ठानब्बे एक बयालिस उन् पचास चार सय अंदा रेडियो अर्पण एक सौ चार थो पांच मेगा हर्ज रो कार्यक्रम जस्ट फर इंजॉय म घाइल्छु दिनु चुँडी दियो र म घुम्छ सुम्सनामा डुब्दा बितेका तिपल सँगसँगै थियो बाँच साथी दिने जुनी जुनीसम्म बाँच साथी झुनी झुनीसम्म अर्कैसँग जियौ र म घाइहाल्छु मित चुडी लियो र म खाएन्छ दिनी चुड दियो र म खाएन्छ काँ भता हो यो ताली सो दुबाला फेरि पनि वेलकम फ्रेगा भए सोर्कमर्शियल ब्रेक भसि सगासु जोस रेडियो अर्पण 104.5 मेगाहर्ज इन्टरनेट अनलाइनमा radio.com बाट बिषय बोल्छौं पाइकोस हामी दुई जना छौं तपाईको साथमा औनीयरमा हैन म सम्झिन पनि तपाईँ प्रोग्राम सुन्ने तर्फमा छौँ आज फोन लाइन चाहिँ भइरहेको छ साथीहरूले हामीलाई न सम्झनु भएको त होइन तर पनि हामीले आमा चाहिँ राम्रोसँग बुझ्न सकिरहेको छैनौँ तर आज पनि भरपुर प्रयासमा हुनुहोस् है टेक्निकल प्रब्लम केही छ भनेर चाहिँ एकदमै होसियार है स्वागत नमस्ते, निलम, एकदमै ठिकै छु हजुर भइसक्यो हजुर म बसिरहेको छु हेर्नु न कति कुरा आइपुगेको है खासै केही छैन हजुर सम्झना छुइनँ समुदायको मात्रै सुनेको छु सुन्नु कस्तो अप्ठ्यारो पार्नुभयो आज म प्रतिभामा खासै केही छैन सुन्नु न एउटा यस्तो ठुलो हात्ती थियो एउटा <laughs> हेलो सर्वप्रथम हजुर दुवैजनालाई हाम्रो प्राविधिक मित्र हुनुहुन्थ्यो राज भाइ प्रति उहाँहरू दुईजनालाई अनि जति पनि निलम अधिकारी भनेर चाहिँ सम्पूर्ण साथीहरूलाई होइन म नाम लिनु पर्दा चाहिँ निरु तामाङ निसा तामाङ कल्पना तामाङ रुचित रुचि लक्ष्मी गुरुङ राधा कुवर उहाँले धेरै धेरै सम्झनु भएको उहाँलाई धेरै धेरै सम्झना छ भन्थ्यो होइन राधा शारदा खनाल उमा गोमा राई मगर ज्योति मगर सानु गुरुङ नम्रता चौधरी सङ्गीता केसी पार्वती लामा अङ्किता न्यौपानी अन्जना सापकोटा मिना गुरुङ अस्मिता चौधरी निरा सुवेदी अनि रोती सलिना अनि मेरो बेस्ट फ्रेन्ड हुनुहुन्छ पवनजङ भण्डारी भरत साई मनोज भुजेल घमण्ड राणा मगर दीपक आचार्य धर्म बस्ने सुदन तामाङ दिपेन्द्र खड्का राजेन्द्र खड्का जनकसा प्रणद थामाक पृथ्वी नारद तिवेदी शिवचरण चौधरी बद्री घिरे राजेश घिरी भरत खत्री अनि केदार अनि विकास कार्की अन्त हजुर मेरो त्यहाँ पकुलर टाढीमा अस्थिर झपी फसुल सेन्टर कहाँ चन्द्र उप्रेतीलाई एकदम धेरै धेरै सम्झना छ भन्न चाहन्छु ओके कल गर्नु भएको थियो हामीलाई निलम अधिकारीपुरबाट है उहाँसँग कुराकानी रमाइलो कुरा गाडी सो तपाईँ पनि प्रयोगमा कल गर्न सक्नुहुनेछ कल गर्नुको लागि सुन्न सक्नुभएको लाइन खुला गरिरहेका छौँ एकदमै सर्टकट खालको चाहिँ चुर्किला सुनाएर गइसक्नु छ है फेरि पनि कोही साथी हुनुहोस् हामी सुनेछौँ हेलो हेलो दाजु सुन्नु त्यही भएर आज तपाईँले के, के, के सुनाउने अनि तिनीहरू एक दिन एउटा घर चोर हानेर गएछन् रे अनि त्यसलाई ठ्याक्क पुलिस पनि आइपुगेछ अरे कि पुलिसको ग्रुपहरू अनि त्यो घरबाट आएर तिनवटा बोरा तिनवटा बोरा छ अरे तिनवटा चोर uh तिनटा बुराभित्र छिरेछ अरे के अनि त्यहाँबाट पुलिस आएछ अरे अनि पुलिस आएर पहिलो बोरामा एक लानेछ अरे अनि त्यहाँबाट म्याउ भने कराएछ अरे क्या चोर अनि ल यो त बिराल्दैछ भने छोड्दैछ अरे त्यसलाई अनि अर्को बोरा फेरि एक लाएको छ अरे अनि त्यहाँबाट घाउ अरे ए यदि कुकुरलाई छोडिदिएको अरे होइन अनि त्यहाँबाट त्यस्तो बोरामा गएर एक लात हानेरे केही आवाज आएन अरे त्यहाँबाट अनि पुलिसले एक डाङ हानेको अरे डाङ हान्ने आवाज आएन थरी अनि त्यहाँ चार पाँचजना पुलिस भएर होइन बुटै बुटले लात हाने हाने गरेर अनि त्यहाँभित्र भएको चोलातिरी सुटेको अरे के अनि बोरा मुखेर फुत्ता बाहिर आएर चाला आलु कहिले बोलेको सुनाएको थियोस् एक थापान हान्दि पुलिसले आलु हो नि त म धुर्मुसको भाउ दारी बुढोले चाहिँ उसलाई सोधैछ कि सुर पाँच पछि कति आउँछ भन्नु त भनेको छ अनि त्यसपछि छ सात आठ आउँछु नि बाबा भनेर भनेको छ त्यसपछि दारीबुढोले बाबा पढाइ अनि त्यसो दारीबुढोले भनेको छ पढाइमा त तक्रा छ मेरो छोरो अनि साथ पछि कति कति आउँछ भन्नु भनेको छ अनि धुर्मुसले आठ आउँछ भनेर भनेको छ अनि दारीबुढेले बाफे अनि दस पछि नि भनेर भनेको त्यसपछि धुर्मुसले के भनेको थाहा छ गुलाम मिसिएर बाक्सा आउँछ भन्थ्यो अरे जेपछि उसलाई चाहिँ अङ्क होइन कि तासको बारेमा चाहिँ थाहा रहेछ एकदमै थाहा भएपछि एकदमै सोमले चाहिँ अलिकति राम्रो चुटकिल्ला सुनाएको होइमा एकदमै थ्याङ्क भन्न चाहन्छु है भनेको फेरि ऊ राज्यले पनि साथीहरू तपाईँहरू पनि आउन सक्नुहोस् डायल गर्नुहोस् शून्य सय वुन् पाँच त्रिसठी तिन सय बत्तिस एन्ड पाँच त्रिसठी दुई सय कल गर्नु होला हामी तपाईँसँग कुराकानी गर्नुको लागि रेडी अवस्थामा छौँ फेरि पनि कोही साथी हुनुहोस् स्वागत गरौँ हेलो नमस्ते हेलो हेलो भन्न लागिसकेको थिएन भन्दै गइसकेको छ राजी के भइरहेको हो राज्यले चाहिँ एकदम म मिलाउने प्रयासमा छु भन्दै हुनुहुन्छ तर पनि एकदमै प्रब्लम भइरहेछ तर पनि साथीहरू आउने क्रम पनि जारी नै छ तपाईँ पनि डायल गर्नुहोस् है एकजना हेलो सो कुराकानी रहन सकेन हेलो हेलो सो रहन सकेन चुर्किला भन्छौ है हेलो सो एकजना शिक्षक रहेछ अनि त्यसको प्रकाश भने चाहिँ विद्यार्थी रहेछ अनि शिक्षकले प्रकाशलाई सोधेछ कि प्रकाश तिमी ठुलो भएपछि के गर्छौ भनेर सोध्दैछन् बिहे भनेर भनेछ कि प्रकाशले अनि होइन मेरो मतलब तिमी ठुलो भएर के बन्छौ भने बन्छौ भनेर दुलाहा बन्छु भनेर भनेछ कि अनि शिक्षक उफ मेरो मतलब तिमी ठुलो भएर आफ्नो बामालाई के दिन चाहन्छौ भन्दाखेरि बुहारी भन्दियो सुन्त बुढोको कहानी हो यो चाहिँ होइन सो so, uh, सुन्तले बजारमा गएर क्रिम किनेर ल्याएर आएछ अनि त्यसपछि सो धुर्मुसले uh, so, सोचेको के लिएर आएको सुन्त भनेको छ अनि क्रिम हो क्या यसलाई गयो राम्र भने राम्रो बनाओस् हो ल तपाईँ पनि लिनुहोस् भनेर भएर धुसमले क्रिम हातमा लिएर मैले सोच्यो जब सुन्तले यो लगाएर राम्रै भइसक भने भन्ने मात्रै म अझ कति राम्रो हुन्छु त्यसपछि उसले उक्त क्रिम चाटेछ कि एकदमै खाएपछि त झन् म राम्रो हुन्छु भनेर है त्यो देखेर सुन्तलीलाई एकदम रिस उठेछ कि अनि उसले चाहिँ धुर्मुसलाई मजाले पिटिन्छ अनि धुर्मुस चाहिँ रुँदै आफ्नो बाउकोमा गएछ दारी बुढो थियो गएछ रिसाउँदै अनि भनेछ कुरा लगाएछ त्यसपछि दारी बुढो रिसाउँदै आएछ मरमुरी आएर बुहारीलाई भनेछ कि सुन्तलीलाई तिमीले मेरो छोरोलाई किन पिटेको भनेको छ अनि सुन्तलीले भनेको छ कि मैले क्रिम दिएको थियो उहाँले खानु हो भनेको छ कि अनि दुई चर्खाउन हानेर के भनेको छ थाहा छ उमो गदा मुर्खा क्रिम निस्दै खाइस् बोयरले त्यो त रोटीसँग खाना पो त दिएको भने छ कि ओके सुर्कीलाई तपाईँको लागि सुनाएको छौँ हामीले सँगसँगै प्रोग्राम जस Hello. Ha, namaste, hello, <laughs> no, no, no, hello. No, no, no, no, no. Aza lagdi. Vadiso bike so phone ma hai. So raaj e ta gisu na gathi bela hunchu. So raaj hun ta hamisanga hai. Ra gisuunchu, git pachi fer yaauchu. Sundai garna laa hithipala tapai sampurna laghi house full to batter right now. Standing up tomorrow morning no. no. <laughs> <laughs> Do you wanna love me? Do you need me? Wanna love me? Raja, baby, make me right now Right now Do you want me? Do you need me? Wanna love me? Raja, baby, make me right now, right now. When I love you That's why right. Get the right. Get, right. Get, right. Get out Get out That's why right. Get out Get out I don't right. want to Leave you, baby I don't want to Leave you, baby I don't want to Tell me now toh re man unni oh yeah exists the best money kya hai bhakti ko kare dil mein kaise karte oh itte de ka dooja ko hai aspr do you need me? of course aa ja baby mere Do you want me? Do you need me? Of Wanna love me? Come baby, I'll run now Come on, come on Come on, come on Come on, come on aja bebe mere naal ruk ja okay if right now you okay, song go see the van so i go through the van i some put laghi mufi house full to va ta you song ro agi so again the we my song hai एकदमै तपाईँले सुनिसक्नु भएको छ गीत अब भने प्रोग्राममा पालो भएको छ तपाईँको फोन कलले नै डाइल गर्नुहोस् भन्न चाहन्छु भने सबभन्दा पाँच त्रिसठी तिन सय बत्तिस र पाँच र डायल पनि गर्नुभएको हो फोन पनि लागेको हो तर कुराकानी हुन सकिरहेको छैन रे सु होला है त्यसको लागि राज अब चाहिँ हामी फोन कल चाहिँ है किनकि साथीहरूलाई पनि एकदमै गाह्रो भइरहेको छ सो फोनमा चाहिँ गर्नु भएको छ तर उहाँसँग चाहिँ हामी प्रत्यक्ष कुराकानी गर्न सकिरहेका छैनौँ अर्को साथी लाइनमा स्वागत गरौँ हेलो नमस्ते हेलो सो हजुर नमस्कार सो उहाँसँग कुराकानी गर्न सकिनु आँखाभरि आँखाभरि आज फल चिलबिल छ जिन्दगी झिलिम मिली मेरे दीप गांव बेसीमा परदेश पिलपिल जिंदगी स्मृति का पाना भित्र तस्वीर हे रात भरी थी छो जिंदगी दिल भरी तीर् पर्ने गुण को यो दिल भरी तीर् पर्ने गुण भारी ऋण बिल बिल्कुल जिंदगी छं भर अब यहां बास्ने कि तेरा भिर को डिली डील सो ये जस पनि अर्पण्रेड फोर पोइन्ट फाइभभर सुन्नु भएको छ टेक्निकल सुपो राज आवाजबाट सुथमा पनि कुराकानी गरिरहेका छौँ आज हामी तपाईँको प्रतिभाषै सुन्ने प्रयासमा छौँ दुईजना साथीको मात्रै हामीसँग कुराकानी भयो है आज निकै नै डिस्टर्ब भइरहेको छ फोन लाइनमा केही छैन फो, फो अब सही हामी प्रोग्रामको अन्त्यतिर छौँ क्यारेछौँ होइन मे okay. प्रोग्राम गर्न थिएँ आज फोन डायल गर्न भयो समस्या भइराछै आज कुरा किन भएन भोलि ट्राइ गर्न होला हामी भोलि पनि आउनेछ प्रोग्राम जस्ट फर इन्जुलेटर बिहानै gara बुझ गर्न खबर पुछि 12 बजे सम्म त मैसँग रहिरहिसौं यो त कुरा अगाडि है, गरे mm. है जब बुढो मानिसलाई गरिनछ नि सो अफ गरे भन्छन् हैन जब युवातेला हेल्प गरिनछ बोका भन्छन् रे युवकलाई हेल्प गरेछ कस्तो गे गे पोल्चेको भन्छन् रे अभी बेकारला पैसे दिए पैसे छह देखा भं बच्चा हेल्प गये खुब क्यूट पलटिना खोजे भाजमा फर्स्ट चोरे रा हो चोरे हो हिरो भाग ते टेक्स्टबुक छाड़े फेसबुक लगे तीन तीनवट गर्लफ्रेण्ड बनाइस होना भाई सो एक रही तभी राख्यू अब मैं प्रोग्राम बारे बिदा रख् पे हाई एकदमै अवश्य हामी प्रोग्राम कम्तीतिर छौँ यतिजनालाई हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद इन्टरड्युसन डट कमबाट पनि विश्वको जुनसुकै गुनाम रह हामीलाई साथ दिनुभयो यहाँलाई पनि धन्यवाद हजुर हजुर साथीहरूले हामीलाई कल गर्नुभयो मात्र कुराकानी गर्न सक्यौँ भन्ने साथीहरूले प्रयास धेरै साथीहरूले प्रयास गर्नुभयो तर तपाईँसँग कुराकानी रहेन अलिकति प्राविधिकहरूले त्यसप्रति हामी प्रार्थी छौँ अन्तिमको लागि चाहे दम निग दौ है कसम तेरी कसम तुझे अझ तोड ना न